हरेक बुधबार दिउँसो तिन बजेको नेपाली समाचारपछि मात्र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा कार्यक्रम नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्ण कार्यक्रम लौ खानुस गाउँको बसाइमा आज पनि उपस्थित भएको छु म तपाईँको गाउँ खाने साथी तपाईँको दिलभित्रको साथी राजन दिलग्रुङ मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी सा साथी रिजन केसी तपाईँ अहिले रेडियो अर्पण एक सय पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट प्रस्तुत भइरहेको कार्यक्रम लौखानुस गाउँलाई सुनिराख्नु भएको छ र कार्यक्रम लौखानुस गाउँ आउने गर्दछ प्रत्येक बुधबार दिउँसो दिउँसो तिन बजेको नेपाली समाचारपछि लगभग लगभग हामी चार बजीसम्म रहन्छौँ कार्यक्रममा र तपाईँको माझमा रहेर तपाईँसँग कुराकानी गर्छौँ तपाईँसँग रमाइलो खेल गाउँखाने कथाको खेल खेल्ने गर्दछौँ हाम्रै गाउँ घरमा चलन रहेका गाउँखाने कथाको खेल हुने गर्दछ कार्यक्रममा आज पनि यस्तै यस्तै रमाइलो गाउँ खाने कथाहरू लिएर तपाईँको माझमा आएको छु र तपाईँ आउनुपर्ने हुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको लाइन हुँदै आज एउटा मात्रै लाइन खुल्ला गरेका छौँ तपाईँको लागि भनेर परिवेशमा केही गडबडी देखिएको छ बत्तिसको लाइन त्यसैले तेत्तिसको लाइन मात्रै खुल्ला गरेका छौँ फेरि पनि सुत्नु होला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो लाइन हुँदै आउनुहोस् तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल हुने गर्दछ र गाउँखाने कथाको सही जवाब दिनुहुने तपाईँ मध्ये एकजनाले आकर्षक पुरस्कार जितना भी सकू पुरस्कार के व्यवस्था करीरेन्द्र नगर को पैल्व मोबाइल हाउस एमुन मोबाइल हाउस बीरेन्द्र नगर चितवन जहाँ तई नोकिया सैमसुंग कलर्स स्पाइस लावा माइक्रोमैक्स ररेक खा चाइनिज मोबाइल खरीद करदो तरीका मरमत भी कर सकूँ साथ एनटिसी एनसेल सिडिएम युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्य एनसेल को सिम कार्ड पनि उपलब्ध रहेको छ तपाईँ हातमा लगाउने वारेन्टी हातेघडीको खोजीमा हुनुहुन्छ मोबाइलको ग्यारेन्टी ब्याट्रीको खो खोजी गर्दै हुनुहुन्छ भने पनि एमुन मोबाइल हाउस तपाईँको लागि भरपर्दो गन्तव्य स्थान हुनसक्छ र तपाईँ एन्ड्रोइड मोबाइल चलाइराख्नु भएको छ तपाईँलाई आवश्यक पर्ने एप्लिकेसनहरू चाहिएको छ भने पनि तपाईँ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनमा फ्रीमा डाउनलोड गर्न सक्नुहुन्छ र स्मार्टफोनको मजा लिन सक्नुहुन्छ शून्य पयासी एक मोबाइल नम्बर टेलिफोन नम्बर रहेको छ भने अन्ठानब्बे चार पचास एकाउन्न दुई सय मोबाइल नम्बर रहेको छ यो दुईवटा नम्बरमा फोन गर्नुहोस् र तपाईँलाई आवश्यक परेका मोबाइलका चिज इलेक्ट्रोनिक सामानका चिजहरूको बारेमा बुझ्न अनि अर्डर गर्न पनि सक्नुहुन्छ यो रह्यो जानकारी तपाईँको माझमा हामीलाई पुरस्कारको व्यवस्था गरिदिनुहुने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको आज कार्यक्रम लौखानुस गाउँमा दुईजना साथीको सहयोग मिलिरहेको छ प्रविधिबाट रिजन अनि दिवसको त्यसो त दिवस आर्जै हुनुहुन्छ सहकर्मी दिवस आज प्रविधिमा रहेर मलाई सहयोग गरिराख्नु भएको छ यति बेला एउटा गीत सुनौँ त्यसपछि भने साथीहरूलाई लिनुपर्छ आज प्रविधिमा केही गडबडी रहेको छ भन्ने इसारो पाएको छु यति भने यो आवाज तपाईँको लागि राख्छु शून्य छप्पन्न लाइन हुँदै आउनु होला निकै नै निक कणप्रिय सुमधुर आवाज तपाईँको लागि अबको क्रममा तिम्रोरा चाचारी तिमला हमने चाचारी कोई नारा बाबर फुल को नारा, बाबरे आयो डल समझमिष्ट को आयोल समझम को बाबरे फर्काउ सम्झमेशकोट आयो आयो ढल्काउँदै मनको बाला झाचरी आदि बाबरी फुलको बोट निकै नै कर्णप्रिय आवाज सुमधुर आवाज तपाईँको माझमा राख्यौँ धेरै समयभन्दा अगाडिदेखि देखिने चर्चामा रहेको यो आवाजलाई अहिले आएर रिमेक पनि गरेका छन् धेरै पटक रिमेक भएको आवाज पनि हो यो बाबरी फुलको बोट युवा बाल वृद्ध सबैले रुचाएका आवाज तपाईँको माझमा प्रस्तुत गरिसकेको कार्यक्रम लौखानुस गाउँमा पहिलो साङ्गीतिक आवाजको रूपमा र शून्य छपन्न पाँच लागि खुल्ला गरेका छौँ बत्तिस पनि खुल्ला नै छ भनेर दिवसको इशारा पाएका छौँ दुईवटा लाइन नै तपाईँको लागि खुल्ला गरेका छौँ प्रविधिमा केही गडबडी भएकोले तपाईँसँग कुराकानी गर्ने जमर्को त गरिरहेका छौँ हेरौँ कुराकानी हुन्छ कि हुँदैन यदि गडबडी भएको छ भने पनि दिवसले मिलाउने प्रयास गरिराख्नुभएको छ तपाईँ यति बेला कार्यक्रम लौखानुस् गाउँको बसाइमा हुनुहुन्छ तपाईँसँग रमाइलो खेल खेल्नको लागि रमाइलो कुराकानीको लागि आउने गर्दछौँ हरेक बुधबार दिउँसो तिन बजेको नेपाल भारी समाचारपछि र कार्यक्रममा आइसकेपछि तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल हुने गर्दछ लौखानुस गाउँमा गाउँ खाने, खाने कथाको खेल समय रहेसम्म हामी तपाईँसँग गाउँ लिने र दिने अनि त्यसलाई सुधार्ने प्रयासमा रहनेछौँ धेरैभन्दा धेरै सहभागीहरूलाई भित्र बोलाउनु पर्ने भएकोले गर्दा पनि हामी गाउँ लिने र दिने गरेका छैनौँ तपाईँले सम्झनु होला गाउँ लिएका छौँ दिएका छौँ त्यो गाउँमा रहेका विकृति कृतिहरूलाई चाहिँ हटाउन हामीले पनि टेवा पुर्याउनु पर्छ भन्ने सोचे राख्नु होला मैले पनि त्यही गर्ने गरेको छु शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य ते सपन्न दिवस दिवस आज प्रविधिमा हुनुहुन्छ सधैँ अनेर्मै हुनु हुने मान्छे आज प्रविधिमा हुनुहुन्छ कोही साथी आउनुभएको इसारा त पाएको छु हेरौँ कुराकानी हुन्छ कि हुँदैन कहाँदेखि हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्ते त्यहाँदेखि को बोल्दै हुनुहुन्छ आवाज ना? आ, फेरे एक आज आवाज दिवस को अलग बढ़ाने संजोक आज भोलि तवाज रा हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि एउटा गाउँ कथा राखिहाल्छु है त जिउभरि काँडा छन् अचम्मको जीव खोज्दा तितो हुन्छ खोप के होला जिउभरि काँडा छन् अचम्मको जीव खान हुने खान खोज्दा तितो हुन्छ खोप के होला गाउँखाने कथा त सुन्नुभयो है जीवघरी काड़ा को जीव खाना उने, खाना खोजा तीतो खुब के गंगटा के अंतिम उत्तर मंजुक जी मुतर मैंने? ला बन्छा है कंप्यूटर सोध सं कंप्यूटर बिग्री इसको सही जवाब जानकारी सुंदा अलग नमस्कार संजोग रिजाल हुनुहुन्थ्यो पिठुवादेखि उहाँको आवाजलाई हामीले स्पष्टसँग त सुन्न सकेका थिएनौँ हाम्रो आवाज तपाईँको समक्ष कस्तो गइराखेको छ यति बेला फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु दिवसबाट कहाँदेखि को हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते लोक गुरुङ के छ तपाईँको हालखबर ठिकै छ है प्रत्येक दिन आउनुहुन्छ ट्व्याक्क मिलाउनु पनि हुन्छ कति सिपालु हुनुहुन्छ कि लोकजे पहिले नै भनिदिनु भएको हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है तपाईँ सही जवाफ आइसकेको छ विजेताको सूचीमा पनि हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार चण्डी भन्च्याङबाट लोक गुरुङ हुनुहुन्थ्यो मिलायर पनि गइसक्नु भएको छ नि कि सजिलो थियो अब जीव भनेर चाहिँ यो अर्थमा भनियो भनिएको हो कि अब त्यसलाई पनि सजिवै मानिन्छ करेला बढ्ने हुर्कने खाने चीज़ पनि गर्छ होइन त्यसैले गर्दा पनि करेलालाई पनि जीव नै मानेको सञ्जुकजी अलिकता झुकिनु भएको थियो यस्तै यस्तै रमाइलो खेल हुने गर्दछ कार्यक्रम लोखानस गाउँमा फेरि पनि कोही सहभागी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते नमस्ते भाइ कहाँदेखि को बोल्दै हुनुहुन्छ पिठुवादेखि मन लागिरहेको थियो किनभने धेरै पछि आउनु भएको छ कि त्यस्तै भने चाहिँ कस्तो होला है केमा व्यस्त हुनुहुन्थ्यो भनेर सोध्नु खोजे कि ल ठिक छ पठन पाठनमा पाठन व्यस्त भएको साह्रै राम्रो कुरो हो कार्यक्रममा आउनुभएको तपाईँको लागि पनि एउटा गाउँखाने कथा राख्छु है त हो जिव दाल केही छैन छैन हात खुट्टा तर पनि उ आएर उखेल्छ रुख बुट्टा के होला फेरि भन्नु त जिव दाल केही छैन छैन हात खुट्टा तर पनि उ आएर उखेल्छ रुख बुट्टा के होला दारी. बाडी फ़ाएरो. फ़ाएरो. बाडी बाडी पहिरो बाडी पहिरो हजुर के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हो हुन्छ हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौं है त सही जवाफ ताली पड्क्यो हो ताली पड्क्यो धेरै पछि आउनु भएको छ ताली पनि पड्किया छ विजेताको सूचीमा पनि रहनु भएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार भीमसेन अधिकारी हुनुहुन्थ्यो पिठुवादेखि मिलाइसक्नु भएको छ गाउँखाने कथा रमाइलो हुने गर्दछ र गाउँखाने कथाको प्रश्नमा नै जवाब पनि हुने गर्दछ त्यसरीले ध्यान दिएर गाउँखाने कथालाई सुन्नुहोला र जवाब दिने प्रयास गर्नुहोला ठ्याक्कै मिल्नेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ कार्यक्रममा आउनुहोस् पानी परिरहेको छ यो झरीलाई झरी नै भन्नुपर्छ भदौ लाग्ने बेला हुँदा पनि पानी परिरहेको राखेको छ यो झरीमा रमाइलो गर्नको लागि तपाईँसँग रेडियो अर्पण एक सय चार छ पाँच मेगाहरू चाहिँ हरेक बुधबार दिउँसो तिन बजेपछि कार्यक्रम लिएर आउने गर्दछ लौ खानुस्कौँ यो बसाइमा रहेर हामी तपाईँसँग रमाइलो कुराकानीको का साथमा केही साङ्गीतिक आवाजहरू पनि सुन्छौँ गाउँ खाने कथाहरूको खेल खेल्छौँ विशेष गरी हामी गाउँ खाने कथाको खेल खेल्छौँ खेल तपाईँले मिलाउनुभएको छ भने तपाईँले गाउनु पाउनु गाउँ पाउनुभएको छ र मिलाउनु भएको छैन भने गाउँ तपाईँले मलाई दिनुपर्ने हुन्छ त्यो पनि सम्झनुहोला र त्यसरी हामी कार्यक्रममा चाहिँ त्यो लिने र दिने भन्ने गरेका छैनौँ किनभने धेरैभन्दा धेरै साथीहरूलाई चाहिँ सहभागी गराउने इच्छा चाहना भएकोले हामी आम, पनि हामीलाई अफलाइनमा फोन आउँछ अफ फोन आउँछ कहिले काहीँ कतिपटक फोन गर्यो लाग्दै दे लाग्दैन लाग्दै दे लाग्दैन भन्ने जस्ता कुराहरू आउँछ त्यसैले पनि हामी गाउँ दिने र लिने भन्ने गरेका छैनौँ कार्यक्रम लोखानुस गाउँमा यति बेला भन्यो भने एउटा आवाज तपाईँको माझमा राख्नुपर्ने हुन्छ यो आवाजपछि हामी चा छोटो सन्देशमूलक व्यवसायिक विश्रामतर्फ पनि लाग्छौँ रेडियो अर्फन्ड एक सय सात फ्लो डायल गरेर कार्यक्रममा आउने प्रयास गर्दै गर्नुहोला यति बेला यो आवाज तपाईँको लागि यो पल क्या मलो ओटेको गल्तीमा ए चत्यो पल क्या मलो ओटेको गल्तीमा माफी हुन्छ क्या मलो मायाको गल्तीमा माफी हुन्छ क्या मलो मायाको गल्तीमा नपञ्जा भा जार घास्तो घुँटु, टाम्ये थर थर थर तिले टे उंटु घृत कर पिर घ masked तीनले जार घुँटु टुटु, पुले घुटु घृत पिर इख उसफिटु, अम्ये थर the खर तिले डेमे उंटु डिच हर पर और बांडो बर बर बर,我是 भाल, ल Lac Che, nice भा हक लिबैमा रेडियो अर्पण 160.5 मेगाहर्ट्ज अर्पण सबैका लागि सबैका लागि एसएलसी फेल भाइका एसएलसी छुट भाइका विद्यार्थीहरुका लागि प्राइवेट टेस्ट एसएलसी एन्ड स्पेशल एसएलसी प्रिपेयरेशन क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिंग एजुकेशन सेन्टरमा क्ष तथा अनुभवी शिक्षक शिक्षिक निगरानी प्लांस एस एल सी तथा प्लस टू को कक्षा संचालन कराइ संपूर्ण तह को ट्यूशन इंग्लिश लैंग्वेज एवं प्लस टू मस पास करी बीबीए री ए पढ़ना चाहने का बेसिक कोर्सिंग एजुकेशन सेबं कुमार शर्मा छप्पन पांच बैसठी तीन से पचपन्न मोबाइल अंठानबे चार इक्वन तिरासी तीन से चौवालीस पुन सी सी कैमरा को निगरानी में पढ़ाई होने जानकारी कराइ गुणस्तरीय शिक्षा को लगी न्यू साइनिंग एजुकेशन सेंटर होइन हजुर निराश देख्दैछु नि केको चिन्ता परेको छ आज भोलि हेर्न बुढी त भनियो घर चिन्ता हजुरलाई थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अर्याल सप्लासमा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि अहिले हेरि हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरुम सेनेटरीका सामान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 पुनश्च अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट पचास मिटर पूर्व तर्फ जानकारी गराइन्छ फोन सुन्ना छपन्न पाँच एकसठी आठ सय चालिस मनी ट्रान्सफर आफ्नो गर्दछ पैसा हात उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठजनालाई विन्ड प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्ट फोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई वाइट, जानकारी को, को सिटी एक्सप्रेस को भुगताउं वह राष्ट्रीय दैनिक कोई तीन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रांसफर पुरुष कता हिँड्नु भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सलटेन्सीमा विगतमा त अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी टाढी पुल नजिकै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 तपाईँ यति बेला रेडियो अर्पण एक सय चार थोक्लो पाँच सुन्दै हुनुहुन्छ र यो कार्यक्रम लौ खानुस् गाउँ हजार फिर स्वागत भी स्वागत है छोटो सन्देशमूलक व्यावसायिक विश्राम पच्चीस कार्यक्रम लौखानुस गाँव में कार्यक्रम लौखानुस गांव के बाकी बसाई लस्थित भईस प्रविधि दिवस मछु तिल को साथी तुम खाने कथा को साथी राज आउनुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस लाइन हुँदै तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल खेलिरहेका छौँ र तपाईँमध्ये एकजनाले आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट एमुन मोबाइल हाउसमा तपाईँ नोकिया स्यामसुङ कलर्स स्पाइस लाभा माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा एनटिसी एनसिल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एक स्थान एमुन मोबाइल हाउस तपाईँ हातमा लगाउने वारेन्टी हातेघडीको खोजीमा हुनुहुन्छ मोबाइलको ग्यारेन्टी ब्याट्री आवश्यक रहेको छ भने पनि एमुन मोबाइल हाउसलाई सम्झाउनु पर्ने हुन्छ एनटिसी र एनसेलको सिम कार्ड पनि उपलब्ध रहेको छ एमुन मोबाइल हाउसमा शून्य छप्पन्न दुईवटा नम्बर छन् तपाईँको लागि आवश्यक पर्ने चिजको अर्डर गर्नको लागि इलेक्ट्रोनिक सामान र मोबाइलका सामानहरू तपाईँले अर्डर गर्न सक्नुहुन्छ र मोबाइल सम्बन्धी केही जानकारी चाहिएको छ भने पनि तपाईँले त्यो नम्बरमा फोन गरेर जानकारी लिन सक्नुहुन्छ र शून्य सपूर्ण पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ आज प्रविधिमा दिवस हुनुहुन्छ दिवस त्यसो त फेरि आज प्रविधिमा केही गडबडी भइराखेको के बेलामा पनि दिवस नयाँ नयाँ हुनुहुन्छ यो क्षेत्रमा आर्जे राम्रो आर्जे हुँदाहुँदै आज प्रविधिमा रहेर सहयोग गरिराख्नु भएको छ धेरै धेरै धन्यवाद अहिले नै दिन्छु म शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ कुरा गर्ने अनि गाउँखाने कथाको खेल खेल्ने प्रयासमा हामी रहिरहेका छौँ तर प्रविधिबाट के नमिल्या के नमिल्या भइरहेको छ यति बेला भने एउटा आवाज तपाईँको लागि राख्नुपर्ने हुन्छ दिवसको इसारा पाएको छु तपाईँ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय डायल गर्दै गर्नुहोला अहिलेको क्रममा यो आवाज तपाईँको लागि ai devna sadani ballan pare ma kuri jalaiwa ballan pare nirmaya ma kuri jalaiwa mero man la ta savani mero man la ta savani ai devna sadani ballan pare निर्वाया मागौरी जामा बरे मागौरी जामा बरे निवा मागोरी जाइमा तर निमय माकुर जयमा निकै नै कणप्रिय सुमधुर आवाज तपाईँको माझमा राख्यौँ आज हामीले तपाईँलाई केही पुराना भाकाहरूले मनोरञ्जन दिने प्रयास पनि गऱ्यौँ कार्यक्रम लौखान गाउँमा र मैले खेल गाउँखाने कथाको खेल त छँदैछ बिचमा हामीले श्रीकृष्ण श्रेष्ठता र अभिनय चलचित्र आफन्तबाट एउटा आवाज पनि तपाईँको माझमा राख्यौँ मनमा एउटा चोट पुऱ्याएर गइसक्नु भएको छ उहाँको आत्माको फेरि पनि शान्तिको कामना गर्छौँ रेडियो अर्पण सपरिवार र कार्यक्रम हो हेलो खानुस् गाउँ म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ प्रविधिमा हुनुहुन्छ दिवस आज दुईजना मिलेर तपाईँसँग रमाइलो खेल गाउँखाने कथाको खेल खेल्ने जमर्को गरिरहेका छौँ र अब हामी भने हामी कार्यक्रमको अन्तिम अन्तिमतिर पनि आइसकेका छौँ अब केही सहभागीलाई मात्रै सहभागी गराउँछौँ कार्यक्रममा त्यसपछि भने हामी बिदा लिनुपर्ने जमर्को पनि गर्नेछौँ यति बेला कोही सहभागी हुनुहुन्छ उहाँसँग छोटो मिठो गाउँखाने कथा खेल खेलिहाल्छौँ कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ युवराज जो राी कल जन्मो नांगा को नांगई बुढ़ाबा को बांगाई के ढाड़ बांगा को बांग सारे अग्लो पनि हुने गर्छ के होला यसैलाई अन्तिम जवाफ मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ भाइ त सही जवाफ थाली पड्केको छ सही जवाफ हो है युवराजी सही जवाफ आएको छ अनि विजेताको सूचीमा पनि हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार युवराज गुरुङ हुनुहुन्थ्यो चन्डी भन्ज्याङबाट सही जवाब दिएर गइसक्नु भएको छ अब हामी अन्तिम अन्तिममा आएका छौँ अब एकजना साथीलाई मात्रै सहभागी सा गराउँछौँ शून्य र बत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ अब अन्तिम एकजना साथीसँग मात्रै कुराकानी गर्छौँ कहाँदेखि को हुनुहुन्छ उहाँ आइसक्नु भएको छ खै आज चाहिँ उहाँ आउनुभएको छ तर कुराकानी हुन सकिरहेको छैन किन हो दिवसबाट पनि के गडबडी भयो कि जस्तो लाग्यो नि घरिघरि त होइन दिवसले सकेसम्म यता पठाउने प्रयास गर्नुभएकै छ आज प्रविधिमा गडबडी भएको हुनाले आज तपाईँहरूसँग धेरै कुराकानी हुन सकिरहेको छैन फेरि पनि हामीलाई फोन आइराखेको छ निरन्तर रूपमा फोन आइराखेको छ तर तपाईँको फोन अब भने हामी लिन सक्दैनौँ अब बिदा लिनुपर्ने बेला भइसकेको छ दिवस आज चारजना साथीहरू आउनुभयो पिठुवाबाट संजोग रिजाल मिलाउन सक्नु भएन चण्डी भन्जाङबाट लोकरुङ आउनुभयो थियो पिठोड भीमसेन अधिकारी आउनुभएको थियो चण्डी भन्साङबाट युवराज गुरुङ आउनुभएको थियो तिनजना साथीहरूले मिलाउनु भएको छ तिनजना मध्ये एकजनालाई विजेता गराउनु पर्ने हुन्छ विजेता गराउनको लागि गोला बनाउने जिम्मा म दिवस लागि दिन्छु त्यो तिनजेलको लागि भने एउटा आवाज राख्छु त्यसपछि फेरि आउनेछु गोलाको साथमा हैरेणीमा गेट यो आवाजलाई हामी केही बेर पछि उठाउनेछौँ यति बेला भने मेरो हातमा गोला परिसकेको छ आज विजेता बन्नुभएको छ सन्डी भन्ज्याङदेखि आउनुभएका युवराज गुरुङ युवराजजीलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ युवराजी तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितनबाट आकर्षक पुरस्कार जित्नु भएको छ एकसाथभित्र आफ्नो परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा अफिस आवरमा आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनु हुनुको लागि अनुरोध गर्दछौँ र अहिले पनि तपाईँ हामीलाई सुनिराख्नुभएको छ भने हाम्रो प्राविधिक सहकर्मी सा साथी आजका प्राविधिक सहकर्मी सा साथी दिवसलाई आफ्नो मोबाइल नम्बर टिपाइदिनु हुनुको लागि अनुरोध गर्दछु तपाईँले मोबाइल नम्बर टिपाइदिनु भने तपाईँको पुरस्कार तपाईँ भएको ठाउँमै आइपुग्छ अब वो कार्यक्रम छुट्टी पर्ने हो छुट्टी अर्क हफ्ता भेट हो अब बिदा लिखने हो फोन कर फोन करपूर्णला धीरे धीरे धन्यवाद फोन प्रयास करू फोन प्रयास करूने तबला हृदय देखने आभार व्यक्त करदु पुरस्कार के व्यवस्था कर वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु मेरो आभारलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी दिवसलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै रेडियो अर्पण एक सय चार प्रस्तुति कार्यक्रम लौखानुज गाउँको आजको यो बसाईबाट म तपाईँको दिलको साथी तपाईँको गाउँखानी कथाको साथी राजन दिल गुरुङ छुट्टिन्छु हवस् नमस्ते तपाईँको बाँकी पल शुभ रहोस् ले निर्वहानी लेना निर्वहनी